र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ एकाडेमी खैरहनी चार पर्सा हिमालयन ब्याङ्कको माथि अधिकारी प्लाज मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य राष्ट्रीय सहमति गोल का गोलमेच सम्मेलन करने एमए चीन ने आप चुनाव में जान सुझाव नदी ने उपाध्यक्षा चालू आर्थिक वर्ष को आर्थिक सर्वेक्षण सावजनिक आर्थिक वृद्धि लगातार अधिकांश आर्थिक लक्ष्य अप्रै कृषि में आयोग ने समग्र आर्थिक वृद्धि में असर अर्थमंत्री को, कोईरला को दावी कतारमा गाडीको ठक्करबाट चितवनका एक व्यक्ति सहित तीनजना नेपालीको मृत्यु जबरजस्ती बजार बन्द गराउँदै हिँड्ने जना व्यवसायी प्रहरीको नियन्त्रणमा ढिला बालबालिकाको दिमागमा असर गर्ने एक अनुसन्धानको तथ्य इन्डोनेसियाको एक झेलबाट एक सय पचास फरार र नेपाली सेनाको पनि क्रिकेट टिम निकट भविष्यमा नै टिमलाई पूर्णता दि राष्ट्रिय प्रतियोगितामा भाग लिने सेनाको योजना नमस्कार और का लागी, का लागी, रेडियो और पास राष्ट्रीय सहमति काोलमे सम्मेलन नवलप्रासीको गैंडाकोटमा आज आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष खनालले राष्ट्रिय सहमतिका लागि गोलमेच सम्मेलन गर्ने जानकारी दिनुभयो नेकपा माओवादी लगायतका असन्तुष्ट दलहरूले राखेको मागलाई व्यवस्था गर्न नहुने खनालले बताउनुभयो सरकार परिवर्तन र चुनावको मिति सार्ने मागलाई भने सम्बोधन गर्न नसकिने अध्यक्ष खनालको भनाइ छ संविधानसभा निर्वाचन मङ्सिर चार गति नै हुनुपर्ने बताउँदै अध्यक्ष खनालले चुनावमा सहभागी जनाउन असन्तुष्ट दलहरूसँग आग्रह गर्नुभयो नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेले चुनावको मेति साधा दलहरूबीच कुनै गोपे सहमति नभएको दावी गर्नुभएको छ राजधानीमा आयोजित एक कार्यक्रममा पूर्व मुख्य निर्वाचन आयुक्त भोजराज पोखरेलले सम्बन्धमा दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा पौडेल त्यस्तो खालको कुनै सहमति नभए नभएको बताउनु भयो तनहुको धुम्सीमा लेफ्ट प्रविधिको उद्घाटनको क्रममा संसारकर्मीसँग कुरा गर्दै उहाँले मङ्सिर चार गते जसरी पनि संविधान चुनाव होने भले चुनावी प्रक्रिया में बाहर रहता दलवेशन कोईर तर उ नए अपनी चुनाव भर छाड़ने उल्लेख कर पटक पटक छलफल के प्रतिफल को रूप में नेकवादी वार्ताटोली गठन भैं पौड़े उन्हीं अब निर्वाचन को प्रक्रिया में आने विश्वास व्यक्त करुनाव में नल पच्छी म्या थप्दा आने भन्ने ग्यारेन्टी नौड़े निर्वाचन निष्पक्ष रतंत्र बनाने को प्रधान न्यायाधीशलाई नेतृत्व दिएको भन्दै भन्दा बाहेक कोही पनि निष्पक्ष नरहेको र अब चुनाव अघि सरकार परिवर्तन नहुने प्रश्न भयो नेकपा माओवादीले चीनले आफै चुनावमा जान सुझाव नदिएको बताएको छ सम्वाद डबलीमा आज भएको कार्यक्रममा उपाध्यक्ष सीपी गजरेलले चुनाव बहिष्कार गर्ने निर्णय चीन भ्रमणबाट परिवर्तन नभएको प्रश्न पार्नुभयो चिनिया नेतृत्वले कसको नेतृत्वमा कहिले चुनाव गर्ने भन्ने दलहरू बीचको कुरा भन्दै मिलेर समाधान खोज्न पनि आग्रह गरेको उहाँले बताउनुभयो अध्यक्ष मोहन वैद्य र आफूसँगको भेटमा चिनिया नेताहरूले संक्रमणका लम्बिनो चिन्ताको विषय भएको बताए चीन चिननिया ची नेताले संक्रमणकाल अन्त्य गर्न शान्ति र स्थिरता कायम गर्न र समृद्धिको ढोका खोल्झाव दिएको बताउनु भयो चिनिस्ट पार्टीको निम्तमा पहिले नै तय भएको भ्रमणमा आफू गएको उहाँले प्रष्टीकरण दिनुभयो भारतले हामीलाई बोलाएको पनि छैन हामी खोज्दै दिल्लीका गल्लीमा जाने कुरा पनि भएन नेकपा माओवादी उत्तरतिर ढल्किएको भन्ने तर्फ सङ्केत गर्दै गजरेलले भन्नुभयो एउटा हातले मात्र ताली बस्दैन भारतले व्यवस्था गरे आफले पनि वास्ता गर्न जरुरी नभएको र भारतीय विदेश सलमान खुर्सिदसँग पनि भेट तय नभएको उहाँले बताउनु मधेसी जनअधिकार फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले निर्वाचनको विपक्षमा रहेका राजनैतिक दलहरूलाई नसमेटिकन निर्वाचन असम्भव रहेको बताउनु भएको छ विभिन्न पार्टीहरूको कार्यकर्ताहरू पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा यादवले प्रतिपक्षी दलहरूलाई बाइपास गरेर निर्वाचनको वातावरण नबन्ने बताउनुभयो सरकार र चार दलीय संयन्त्रको रवैयाले मंगिरचारको निर्वाचन शंकाको घेरामा परेको भन्दै उहाँले भन्नुभयो चार दलीय समितिको इशारामा सरकार चल्दै जाने हो भने निर्वाचन के सरकार गठन विपक्ष में रहकर पार्टी वातावरण सरकार ने बना जनता अश्लील नेता छानेक्त मध्यम आप पक्ष में रहकर भे यादव ने मंगशीर में निर्वाचन हो सकेन भविधान सभा को निर्वाचन होना न स मूलूक ठूल द्वंद्व जाने चेतावनी द्व सरकार ने चालू आर्थिक वर्ष में आर्थिक वृद्धि लगाय का अधिकांश आर्थिक लक्ष्य पूरा होना सकते आर्थिक वर्ष दु हजार उन्ना सत्तरी में पांच दशमलव पांच प्रतिशत आर्थिक करने लक्ष्य लिये कोई चालू आर्थिक वर्ष आर्थिक सर्वेक्षण प्रस्तुत करते अर्थ मंत्री कोईराला राशि समग्र आर्थिक वृद्धि में असर कर वृद्धि दर एक दशमलव तीन छि को पांच प्रतिशत मूल्य वृद्धि सात यो 8.5 पुगेको यसअघि आर्थिक वृद्धिमा कृषि र उद्योगको योगदान धेरै हुने गरेकोमा अहिले यो घटेर सेवा क्षेत्रको योगदान बढेको देखिएको छ कृषि क्षेत्रको योगदान पैतिस दशमलव तिन तथा उद्योगको चार दशमलव चार एकदान एकदान सबने उपभोगको अंश अठासी दशमलव पाँच बाट बढेर नब्बे दशमलव पाँच पुगेको छ चालु आर्थिक वर्षमा विनियोजित बजेट रकम पुरै खर्च नहुने देखिएको पनि मन्त्री कोइरालाले बताउनु चार चार मात्र खर्च प्रति व्यक्ति आमदानी प्रति वर्ष पैसा हजार पाँच सय रुपियाँ पुगेको छ बजेट पूर्व आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने चलन छ आउँदो वर्षको बजेटमा निर्वाचनका साथै ऊर्जा कृषि भौतिक पूर्वाधार पर्यटन र आयात निर्यातलाई मुख्य प्राथमिकतामा राखिने मन्त्रालय श्रोतले जनाएको छ आर्थिक सर्वेक्षणका साथै सरकारले बिहिबार सरकारी स्वामित्वका सैतिसवटा सार्वजनिक संस्थानको प्रगति विवरण पनि सार्वजनिक गरिसकेको छ जसका अनुसार पन्ध्रवटा संस्था नाफामा छन् भने एक्काइसवटा घाटामा गएका छन् पोहोर नाफा, नाफा गरेको आठवटा संस्था यो वर्ष घाटामा गएको देखिएको छ अर्थविद डाक्टर विष्णम्बर प्याकुरेलले आगामी बजेटले नेपाली जनतालाई राहतभन्दा पनि आहत दिने दावी गर्नुभएको छ सरकार आफै पूर्ण बजेट ल्याउन स्वतन्त्र नभएको भन्दै उहाँले यस्तो अवस्थामा सरकारले ल्याउने बजेटले अर्थतन्त्रको सुधारमा लसार लगाउन नसक्ने दावी गर्नुभयो रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा प्याकुरेलले भन्नुभयो मुलुकको व्यापार घाटाभन्दा सानो आकारको बजेटले केही गर्न सक्दैन उहाँले अन्तर्पार्टी सहमति भएर बजेटको मापदण्ड तय गरी स्वतन्त्र ढंगले बजेट निर्माण गर्न दिएको भए केही आशा गर्न सकिन्थ्यो भन्दै अहिले त्यस्तो अवस्थामा आफू भएको भए अर्थमन्त्री पदबाट राजीनामा दिने बताउनुभयो नेपालको अर्थतन्त्र अदृश्य शक्तिले चलाएको भन्दै उहाँले राष्ट्रपतिले आंशिक भन्दैमा पूर्ण बजेट नरोक्न सुझाव दिनुभयो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भास्कर राज राजकर्णिकारले नीति तथा कार्यक्रमसहितको पूर्ण बजेट निजी क्षेत्र सडक आन्दोलनमा उत्रने चेतावनी दिनुभयो उहाँले बजेट अङ्क गणित मात्रै नभई मुलुकको समग्र अर्थनीतिको मार्ग भएकोले त्यसमा राजनैति नगर्न सबैलाई सचेत गराउनुभयो अर्थविद डाक्टर मदन दाहालले बजेटले मूल्यवृद्धि गराउने दावी गर्दै सरकारले बजार हस्तक्षेपका उपायहरू कालो बजारी विरूद्ध छापामारी अभियान सुपद मूल्यका पसल सञ्चालन गरेर त्यसलाई नियन्त्रण गर्नुपर्ने सुझाव दिनुभयो राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर छेत्रीले आगामी बजेटले कृषिमा विशेष जोड नदिए लक्षित आर्थिक वृद्धिदर हासिल गर्न नसकिने बताउनुभयो आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने दिन नजिकै जाँदा निजामती सेवाका कर्मचारी संगठनले तलब वृद्धि गर्न सरकारलाई चर्को दबाव दिन थालेका छन् तलब वृद्धिको माग गर्दै कर्मचारी संगठनले आज अर्थ मन्त्रालयमा धर्ना दिएका छन् कङ्ग्रेस समर्थित दुई कर्मचारी संगठन बाहेक अन्य सबै संगठनहरू कर्मचारीको तलब नबढेको भन्दै कर्मचारी, कर्मचारी संगठनले आगामी आर्थिक वर्षको बजेटमा तलब वृद्धि हुनुपर्ने माग गरेका छन् रित्तो हात र पोको भेटले पोको पेटले यसलाई फेरि सुनोला रित्तो हात र भोको पेटले प्रभावकारी सेवा प्रवाह गर्न नसक्ने भन्दै उनीहरूले दस लाख रुपियाँ बराबरको दुर्घटना बिमा एक दिनको तलब बराबरको ग्रेड व्यवस्था एक सय अस्सी दिनभन्दा बढी संचित विधाको रकम दिन माग गरेका छन् निजामती कर्मचारीहरूले पोसाक भत्ता बाबत पाउँदै आएको 7000 हजार रुपियाँलाई बढाएर पन्ध्र हजार रुपियाँ पुर्याउनुपर्ने माग गरेका छन् त्यस्तै आगामी आर्थिक वर्षदेखि अस्थायी ज्यालादारी एवं करार सेवाका कर्मचारीलाई पोसाक भत्ता उपलब्ध गराउनुपर्ने माग गरिएको छ निर्वाचन आयोग ने शनिवार फोटो सहित मतदाता नावावली संकलन करने सोमवार शनिवार देशभर का निर्वाचन देश आय का कार नावावली संकलन को काम होने आय प्रवक्ता वीरबहादुर राय जानकारी दुनिया इस नावली संकलन भैर ठाव जिला निर्वाचन कार्य जिला प्रशासन कार्य नाम दर्ता आय कर्म का कर्मचारी खटे केन्द्र में गए नावावली नाम दर्ता सक सरकारले दुग्ध विकास संस्थानले संसारमा ल्याएका गाई कार्यक्रमको बाँकी रकम दुई पटक गरी भुक्तानी गर्ने भएको छ आर्थिक वर्ष सत्तरीमा एक, एक करोड लाख र एकहत्तर एक करोड पचास लाख भुक्तानी गर्ने सरकारले बताएको हो दुग्ध विकास संस्थानले गाई माई कार्यक्रम दुई हजार छैसठी सडसठी देखि संसारमा ल्याए पनि सरकारले बजेट नछुट्याउँदा प्रभावकारी काम हुन सकेको थिएन कार्यक्रम ल्याउँदा संस्थानले गरेका पूरा नगरेको भन्दै किसानले आन्दोलन थालेपछि आज कृषि मन्त्रालयका प्रवक्ता प्रभाकर पाठक सहसका महाप्रबन्धकले गाई खरिदका लागि लिएको ऋणमा चार प्रतिशत ब्याजमा अनुदान दिने तीन वर्षसम्म गाईको बिमा गर्ने लगायत प्रतिबद्धता जनाएको थियो प्रतिबद्धता अनुसार काम नभएको र आफूले नोक्सानी बिहोर्नु परेको भन्दै किसानले आन्दोलन थालेका थिए यस्तै गाई माई कार्यक्रमलाई निरन्तरता दिइने वा नदिने भन्नेबारे थपसफल गरी निर्णय गर्ने सरकारले जनाएको छ कतारमा गाड़ीको ठक्करबाट चितवनका एक व्यक्तिसहित तीनजना नेपालीको ज्यान गएको छ राजधानी दोहामा रहेको सातिया ग्रुपमा काम गर्ने उनीहरू काम सकेर फर्कन कम्पनीको गाडी फर्किरहेको बेला विपरीत दिशाबाट आएको गाडीले पेटीमा चढेर ठक्कर दिएको हो ज्यान गुमाउनेमा पूर्वी चितवनको जुटपानी चार सगोन्टोलका बीस वर्षका अर्जुन गौतमसहित बर्दियाका आशाराम थारू र पतावरी चौधरी रहेको इभास्टो नेपाल म्यानपावर पावर कम्पनी सामाखुसीका सञ्चालक शमशेर गुरूङले जानकारी दिनुभएको छ स्थानीय समयअनुसार हिजो दिउँसो बाह्र ड्युटी सकेर कम्पनीको गाड़ी फर्किरहेको समयमा विपरीत दिशाबाट आएको ल्याण्डक्रोजर गाड़ीले पेटीमा चढ़ेर ठक्कर दिँदा गौतमसहित सातजनाको सा ज्यान गएको हो ज्यान जानेमा तीनजना नेपाली र चारजना भारतीय नागरिक रहेको सोही कम्पनीमा कार्यरत चितोनकी सञ्जित महतोले टेलिफोनबाट जानकारी झापा को शांति नगर में आज बिहान जंगली हाथी एक वृद्धा कुल्चे मरिक आएको एउटा जंगली हात्तीले शान्ति गर्दा हात्तीले उनलाई कुल्चिएको थियो हात्तीले कुल्चिको घटनाले जनाएको छ उत्तर पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके जिल्लाको महादेवपुरी गाविस स्थित सड़क खण्डमा बस र टिप्परै कापसमा ठोकिँदा आज एकजनाको मृत्यु भएको छ जिल्ला प्रहरणुबाट दैनिक जाँदै गरेको नाचार अडतिस बाइस नम्बरको बस र विपरीत दिशाबाट आइरहेको न एक चौतिस अठाइस नम्बरको ट्रिपर आपसमा ठोकिँदा त्यसका चालक लुवाकोट निवासी 21 वर्षीय सुभाष तामाङको मृत्यु भएको हो दुर्घटनामा बसमा यात्रा गरिरहेका मध्ये पच्चिसजना घाइते भएका तथा तीनजनाको गम्भीर अवस्थामा कोलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ नारायणगढ बजार क्षेत्रमा घर धनीले घर भाडा वृद्धि गरेको भन्दै विरोधमा उत्रिएका उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष सहित पन्ध्रजना पदाधिकारीलाई आज दिउँसो नारायणगढबाट प्रहरी पक्राउ गरेको छ पक्राउ पर्नेहरूमा महासंघका केन्द्रीय अध्यक्ष हेमराज पौडेल जिल्ला अध्यक्ष प्रभात ढुङ्गाना उपाध्यक्ष दुर्गा गौतम कोषाध्यक्ष विष्णु कडेल सहसचिव पवित्रा जोशी लगायतका रहेका छन् नारायणगढ़को शैचुकमा जबरजस्ती पसल बन्द गराउन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको चितवन का प्रहरी नायक उप अरूण पौडेले बताउनु भयो घर धनीले पच्चिसदेखि एक सय पचहत्तर प्रतिशतसम्म घर बहाल कर वृद्धि गरेको भन्दै व्यवसाय आन्दोलित भयका हुन् सरकारले निश्चित भाडादर निर्धारण गर्नुपर्ने बढेको भाडादर घटाउनु पर्ने र चितवन माभे भरपूर अगाडि गरेको टेण्डर आह्वान खारिज हुनुपर्ने लगायतको माग मंचले गरेको छ नेपाल सरकारले घर बहाल सम्बन्धी नीति नबनाउँदा घर धनीले आफूहरूसँग भाडा लिने गरेको घर भाडा चितौन में करीब एगार हजार घर बहाल उपभोक्ता मंच को, को आंकड़ा पूर्वी चितवनको खैरहनीक तथा अनिवार्य लागू भएकोमा स्कुल उमेरसम्मका बालबालिका विद्यालय बाहिर नरहेकाले गाविसलाई निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा लागू भएको घोषणा गरिएको गाविसका सचिव तथा गाउँ शिक्षा समितिका अध्यक्ष गुरु प्रसाद जानकारी दिनुभयो खैरहनी उच्च माध्यमिक विद्यालयमा आज आयोजित एक समारोहका बिच गाविसका अध्यक्ष गाविसका सचिव पौडेलले गाविसलाई निशुल्क तथा अनिवार्य लागू भएको घोषणा गर्नु भएको हो दसवटा पाँच सय एकानब्बे रहेका छन् गाविस निम्न र सातवटा प्राथमिक विद्यालय रहेको श्रोत व्यक्ति सोमनाथ तिवारीले जानकारी दिनुभयो नगरोन्मुख रहेको सो गाविसमा रह रह रह रहेका निरक्षर वृद्ध साक्षर बनाएर छिट्टी साक्षर गाविस घोषणा गर्ने सचिव पौडेलले बताउनु जिल्ला शिक्षा रमाकान्त शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो कार्यक्रममा उद्योग वाणिज्य संघरनीका उपाध्यक्ष कमला श्रेष्ठ खैरानी उच्च माविका प्राचार्य भरत प्रसाद पोखरेल श्रोत व्यक्ति सोन्नाथ तिवारी गाउँ शिक्षा समितिका सदस्य भवानी लोहनी बुद्धिजीवी प्रेम रिमाल खैरनी उच्च माविका शिक्षक नवराज ढका राजनैतिक दलका प्रतिनिधिले मन्तव्य व्यक्त गरेका थिए कार्यक्रम गाविसका सचिव तथा गाउँ शिक्षा समितिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको थियो मध्य क्षेत्र प्रहरी तालिम केन्द्र भरतपुरमा प्रशिक्षणर प्रहरी सहायक निरीक्षकलाई आज एक कार्यक्रमका बैस दीक्षित गरिएको छ तालिममा सहभागी एक जना मध्ये एक सय दीक्षित गरिएको हो छनौट भएका तीनजना भने विभिन्न कारणवश तालिममा सहभागी नभएको केन्द्रले जनाएको छ दीक्षान्त समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर रेग्मीले मुस्कान सहितको सेवा दिन प्रहरी दण्डीनता आर्थिक अनि तालिममा योगदान गरेका अन्य प्रहरी प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो साथै दीक्षित परीक्षार्थीहरूले आज प्रमुख अतिथिबाट कार्यक्षेत्र जाने अनुमति लिएका छन् यसबीच तालिम लेखा जना प्रहरी सहायक निरीक्षक दीक्षान्त समारोहमा कवाज प्रदर्शन गर्दा गर्दै बेहोस भएका थिए चरको घाम र शारीरिक कमजोरीको कारण कवाज गर्दा गर्दै उनीहरू बिहोस भएका हुन् उनीहरूलाई प्रहरी स्वास्थ्य टोलीले आकस्मिक उपचार गरेको थियो अब पालो अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ चुनाव पारदर्शी बनाउन तथा चुनावबाट स्वच्छार व्यक्तिलाई विचार के छान्ने उपाय बी असम्भव चर्चामा आउने मेसो तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए सक्षम नेतृत्व छान्ने उपाय भन्नेमा त्रिचालिस प्रतिशत असम्भव होला भन्नेमा चौतिस र सी चर्चामा आउने मेसो भन्नेमा तेइस प्रतिशत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिको लागि हाम्रो प्रश्न छ यस वर्ष अधिकांश आर्थिक लक्ष्य किन अपुरै भएको होला ए पूर्ण योजनाको बाबे भ्रष्ट देशको चाला र से सङ्क्रमण परिस्थिति भएर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 शून्य छप्पन्न पाँच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंठानब्बे पांच पचास एकसठी सात सौ तिरचालीस का एक नयाँ अनुसन्धानले बाल बालिका सात वर्षदेखि एघार वर्षसम्मका सहभागी भएका थिए सुत्ने समयको तालिका नहुने बाल दिमागमा असर गर्ने सो अनुसन्धानले पत्ता लगाएको छ साथै रातको नौ बजेपछि सुत्ने बाल बालिका गणित विषयमा कमजोर समेत रहेको अनुसन्धानमा पाइएको छ अनुसन्धान कर्ताले बालिका नाल बालिक को शरीर आग मेंसर होने तथ्य देखा शुरू में तीन वर्ष बाल का बाल बालिका पांच वर्ष का बाल बालिक सात वर्ष का बाल बालिका अनुसंधान इण्डोनेसियाको उत्तरी सुमात्राको एक जेलबाट एक सय पचासजना कैदी भागेका छन् उत्तरी सुमात्राको मैदान शहरमा रहेको तान्जुङ गुस्ता जेलमा बिजुली र पानीको आपूर्तिलाई लिएर भएको प्रदर्शनको क्रममा ती कैदी भागेका हुन् भाग्ने कैदी मध्ये केही आतंकवादीको अभियोग लागेका पनि रहेका छन् जेलमा बाँकी रहेका कैदीले जेलमा आगो लगाउनुको साथै पन्ध्र सना जेल अधिकारीलाई नियन्त्रणमा लिएका छन् प्रान्त प्राले भागेको मैदान र अरू प्रान्त जोड्ने सड़क बन्द गरेर दिको खोजी भइरहेको जनाएको छ स्थानीय सञ्चार माध्यमले दसजनालाई फेरि पक्राउ गरिएको तथा तीनजना जेल कर्मचारी र दुईजना कैदीको ज्यान गएको बताए पनि प्रहरले यसको पुष्टि गरेको छैन चार सयजनाको क्षमता रहेको तान्जुङ जेलमा दुई हजार चार सय भन्दा बढी कैदी रहेका छन् नेपाली <च्चारी> सेनाले गरेको छ त्रिवन आर्मी <च्चारी> क्लब प्रशिक्षक अरू कुमारिकट भविष्यमा नै क्रिकेट टिमलाई पूर्णता दिन विभिन्न राष्ट्रिय प्रतियोगितामा भाग लिने योजना रहेको नेपाली सेनाको भनाइ छ यसअघि टीम नेपाल पुलिस र सशस्त्र प्रहरीएफ क्लबले राष्ट्रिय तथा खेलकुदितामा नेपाली सेनाका खेलाका लागि केही दिनभित्रै गोलमेज सम्मेलन गरिनेलको भनाई चिनले आफ्नझाव नदिएको नेकपा माओवादीका उपाध्यक्ष गजरेलको प्रस्तोक्ति सरकारद्वारा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक आर्थिक वृद्धि लगायतका अधिकांश आर्थिक लक्ष्य अपुरै कृषिमा आएको रासले समग्र आर्थिक वृद्धिमा असर गरेको अर्थमन्त्री कोइरालाको दावी कतारमा गाडीको ठक्करबाट चितवनका एक व्यक्तिसहित तीनजना नेपालीको मृत्यु जबरजस्ती बजार बन्द गराउँदै हिँड्ने पन्ध्रजना व्यवसायी नारायगढबाट प्रहरीको नियन्त्रणमा ढिला सुत्ने बालबालिकाको दिमागमा असर गर्ने एक अनुसन्धानको तथ्य इन्डोनेसियाको एक जेलबाट एक सय पचास प्रतियोगितामा भाग लिने साँझ पाँच बजेपण बुलेटिन सकियो सहकर्मी ध्रुवना Thank you.